जल दिन छन् धर्मको काममा तिनै पुगछन् प्रभुको धाम जस तिनै पुगछन् प्रभुको धाम दयालु ईश्वर हुन् लक्ष्मीजी कातिर तिनको लक्ष्मी का सेवा गरे हुन् लक्ष्मी खुसी अति जसले दिन छन् कर्मको काम तिनै प्रभु को धाम प्रभु को धाम खर्च भन्न धर्म कर्म कर दर् पीते काम लक्ष्य आपूलाई पर्द काम दिन छन् काममा तिनै पुगछन् प्रभुको धाम तिनै पुगछन् प्रभु कृपा मिलो जिन्दगानी मानि सबै ज्यौ न पायौँ बन्यो भाग्यन घन द्वारा उनकै सेवा गरौ मानवता बचाएर मानि सबै मरौता बचाएर जसले दिनु छन् धर्मको काममा तिनै पुगन् प्रभुको धाम जस दिनुभ भक्तवत्सल भगवानको पतित पावन भगवन नामको श्रीमद् भागवत कथाको विश्व पवनि हरि कथा जय जय श्री राधे भगवान का पावन बालीलाहरू चलिरहेका छन् अब सुखदेव स्वामी आउनुभयो नारदजी आउनुभयो विभिन्न सन्त महात्मा विभूतिहरू आउनुभयो हुँदा हुँदा कैलाशपति महादेवलाई पनि लहर चलो जाउँ गोपालजीको दर्शन गरेर आऊ आशीर्वाद दिएर आऊ बडो महिमा गाइराखेका छन् जानेहरूले व्रज भूमिमा गएर त्यो आनन्द भूमिमा पुगेर नन्दनन्दन नंद श्याम दर्शन गरेर आऊ भनेर भोलेनाथ सदा शिव पनि भिकारीको रूप धारण गरेर अब ब्रजमण्डलतिर जान लाग्नु उहाँ त ज्ञानका अधिष्ठाता शङ्कर भगवान उहाँलाई थाहा छ सबै कुरा साधनाको मर्म थाथे थिए उहाँलाई श्रीकृष्णको उपासनामा राधाजीको प्रधानता हुन्छ त्यसैले पहिला राधाजीको भूमि हेरेर आउँ उहाँको लीला भूमि भनेर शङ्कर भगवान वर्षाना जानुभयो पहिला जहाँ राधाजी बाल्य लिला गर्नुहुन्थ्यो वृषभानु बाबाको कीर्ति महारानीको त्यो महलको आँगन भगवान सदा शिव शङ्कर त्यहाँ भिक्षा पात्र पसारेर भिक्षाम देही भन्न लाग्नुभयो भिखारीको रूप लिएर जानुभएको थियो राधाजीकी माताको नाम किर्ति महारानी पिताश्रीको नाम वृषभानु बाबा उहाँहरू दुवैजना आउनुभयो भोलेनाथ सदा शिव शङ्करलाई वन्दना गर्नुभयो बाबा हजुरको हातमा त भिक्षा पात्र देखिन्छ केही पक्कै माग्न आउनु भएको हो के टक्र हजुरको सेवामा भनेर उहाँहरूले भन्नुभयो भगवान् शङ्करले भन्नुभयो बाबा म अरू त केही माग्न आएको होइन यो भिक्षा पात्र त मैले यसै लिएर आएँ यहाँ यहाँ आएको प्रयोजन त हजुरकी लालीको दर्शन गर्न आएको हजुरकी पुत्रीको नानी हाम्री लाली हाम्रो लाली त एउटा सानै राधा नानी छन् यहाँ हाम्रो छोरी राधा छिन् यिनैको दर्शन गर्न आउनु भएको हो हजुरहरूले उहाँलाई चिन्नु नै भएको छैन आनन्द शक्ति आह्लाद शक्ति नित्य निकुञ्जेश्वरी श्री राधारानी भगवान कृष्णकी नित्य सहचारिणी अनन्त शक्ति सम्पन्न त्यस्तीलाई हजुरहरूले नचिनेर हाम्रो छोरी सानी राधा भनेर भन्नुहुन्छ म उहाँकै दर्शन गर्न हो त बाबा उहाँकै दर्शन गर्ने हजुर जस्ता महान् सिद्ध अद्भुत योगी बाबाले पनि हो उहाँको अनन्त महिमा छ महाराज विषभानु बाबा कीर्ति महारानी भनेर भगवान शङ्करले भन्नुभयो म उहाँकै दर्शन गर्न लौ त बाबा त्यसो दर्शन गर्नुहोस् भनेर कीर्ति महारानीले विश्वभानु बाबाले राधाजीलाई ल्याएर एउटा सुन्दर आसनमा विराजमान गराइदिनु भयो भगवानले परिक्रमा लगाउनु त्यसपछि सामु बसेर ध्यान लगाउनु अनि त्यसपछि केही बेरको ध्यानपछि बिदा भएर जान्छु भन्न लाग्नुभयो बाबा बाबा प्रसाद त लिएर जानुहोस् भनेर राधाजीले प्रसाद दिन्छु भन्नुभयो कस्तो प्रसाद दिने राधाजी कस्तो प्रसाद दिनुहुन्छ बाबा यो एउटा सुन्दर चुनरी छ यो चुनरी लिएर जानुहोस् भनेर चुनरी हुन्छ नि गम्ठो हाल्ने त्यस्तो एउटा सुन्दर चुनरी दिनुभयो राधाजीले शङ्कर बाबाले भन्नुभयो भने म के गर्नु यो म त पुरुष हौ हजुरलाई थाहै छ था राधाजी यस्तो लिएर मैले के गर्नु यो चुनरी राधाजीले भन्नुभयो बाबा हजुरलाई थाहा छैन शरद पूर्णिमामा श्रीधाम वृन्दावनमा महाराज हुन्छ हजुरले बिर्स्या कस्तो भोल कढाउनु हुँदो रहेछ भाग लिइसक्नु भएको छ त्यो महाराजको बेलामा हजुरलाई अप्ठ्यारो परेन र पहिला पनि त्यहाँ त द्वारमा सखीहरू बसिया हुन्छन् ललिता विशाखा इत्यादि त्यसले बाटो रोकिदिन्छन् हजुर यदि चुनरी यो, यो चुनरी ओढेर गोपी भावापन भनेर गयो जानु भएन प्रवेश गर्नु भएन भने नो इन्ट्रेन्स भनिदिन्छन् ललिता सखी विशाखा सखी त्यसबेला काम लाग्छ लिनुहोस् शङ्कर भगवान् मस्कुराउनुभयो र चुनरी लिएर बिदा हुनुभयो बाटोमा राधाजीको किर्तन गर्दै राधे राधे राधे जय जय जय श्री राधे राधे राधे राधे राधे राधे राधे वृषभानु दुलारी राधे राधे राधे राधे राधे राधे विषभान दुलारी राधे राधे राधे राधे राधे राधे राधे जय जय जय श्री राधे रा कैलाशदेखि यहाँ आएको छु व्रज भूमिमा गोपालजीको दर्शन गर्न बाँकी नै छ राधाजीको दर्शन भयो यो त आनन्द भूमि हो यहाँ अलिकति अरू दिन बसौँ कुञ्ज कुञ्ज गर्दै विचरण गरौँ यहाँको रस लिऊ अनि कैलाशतिर लाग्नु पर्ला भन्ने विचार गरेर शङ्कर भगवान एक कुञ्ज अर्को कुञ्ज अर्को कुञ्जपछि अर्को कुञ्ज गरेर यहाँ वहाँ विचरण गर्न थाल्नुभयो त्यतिकैमा यता श्यामचन्द्रले विचित्र लीला गर्नुभयो एक दिन बालशाखाहरूसँग खेल्न श्यामचुन्दर जानुभएको जान। थियो अलि पहर पुगेर निहुरेर यसो ब्रजको रज आफ्नो मुखमा लगाउन लाग्नुभएको थियो बालसाखाहरूले जसोदा मातालाई गएर पोल लगाए श्यामचन्द्रले त कृष्णले त माटो खाए माटो खाए भनेर सारा बालशाखाहरू गएर जसो त मातालाई घुमि घुमि पोल लगाउन ने लासो सुन <tinyan> माई जसोरे लासो गोपाल कृष्ण भगवानको जस्तो दाजुलाई नरमाइलो लाग्यो ओहो माटो खान थाले लाखौँ लाख गाई छन् यहाँ गोरसको सीमा छैन खाएर पिएर सकिँदैन गोरस त्यस्तोमा नटखटले माटो खान थाले अब त रोक्सल्किन्छ यिनलाई यो त भएन रोक्नु पर्यो भनेर जस्तो हातमा छडी लिएर डाँट्न थाल्नुभयो कनैया माटी खायो तिमीले फेरि खान्छौ भन फेरि खान्छौ श्यामसुन्दरले भन्नुभयो आमा कसले भनौ मैले माटो खाएँ भने मैले थाहा पाइसकेँ जसो कहिले भने आओस् न तै पनि भन्नुहोस् न कसले भनौ बदन्ती तावका यमारा यी तिम्रो बालसाखाहरू भन्दैछन् सबै खालि बालसाकाखाले मात्रै भने कि अरू कसैले भनौ त्यही अग्रजोग त्यही यी तिम्रो दाजु बलदेव पनि भन्दैछन् किन खायो भन फेरि खान्छु खाँदैनौ कुट्नै तयार हो भगवानले विचार गर्नुभयो आत् त आमासँग छोटकारा पाउनै पर्छ केही त भन्नु पर्यो अब मैले माटो खाए, मैले त अर्कै प्रयोजनले खाएको थिएँ व्रजको भूमि मेरा मुखमा मैले यसको लागि राखेका थिएँ कि मेरो स्वरूपभित्र त अनन्त कोटी ब्रह्माण्ड छन् ती अनन्तटी ब्रह्माण्डहरूको अनन्त कोटी जीवात्माहरूलाई मेरो यस लीला भूमिको रज मिलोस् यसको स्पर्श मिलोस् भनेर मैले मुखमा माटो लगाएको ब्रजको माटो तर मेरा बालशाकाहरूले कुरो बुझेनन् त्यसै नबुझिकन यस्ता यस्ता कुरा सोचे मैले माटो खाएँ भनेर भगवान्ले विचार गर्नुभयो आमा आमा मैले माटो खाएको छैन माटो खाएको छुइनँ छैनौ खाएको छैनौ सत्य सत्य खाएको छैन खाएको छैन मुख बागेर देखाउँछु मलाई प्रमाणित गरिदेऊ मलाई माटो खाएको छैन भने भन्न थाल्नुभयो जसोदा माता भगवानले भन्नुभयो यदि सत्य गिरस्थरी समक्षम पश्चिमे मुखम आमा यदि बालसकाहरूले भने चाहिँ सत्य मान्ने मैले भनेको चाहिँ असत्य सिद्ध भयो हजुरलाई भने लौ त ठिक छ म मुख बाहिदिन्छु हेर्नुहोस् मेरो मुख भनेर भगवान्ले मुख बाउनु भयो मुख बाउने त जसोदा माता त आँखा चिम्लिन थाल्नु आँखा मिच्न थाल्नु भयो अरे के देख्दैछु यस बालकको मुखमा भनेर जसलाई मैले काखमा खेलाएँ जसलाई मैले झोलुगामा झुलाएँ दुध खुवाएँ त्यो मेरो काखमा हुर्केको बढेको शिशु हेर आज के आफ्ना मुखमा मलाई दर्शाइराखेको छ भगवान्का मुखमण्डलभित्र अनन्त कोटी ब्रह्माण्डका सारा दृश्यहरू देखिँदै थिए अन्तरिक्ष मण्डल त्यहीँ थियो गगन मण्डल त्यहीँ थियो धरती मण्डल त्यहीँ थियो सारा समुद्र त्यहीँ थिएँ सरिता त्यहीँ थिएँ जङ्गल त्यहीँ थिएँ त्यस्तो विलक्षण विश्वका विभूतिहरू समस्त समेटिएको मुखमण्डलमा त्यस्तो रूप देखेपछि माताले भन्नुभयो प्रभु हे हरि हे भगवान् कति कति तीर्थ धायौं हरिवंश सुन्यौं कति बुढेसम्म मिलो अहिले यस्तो अद्भुत सन्त प्रभु के देख्दैछु का मेरो काखमा खेल्ने बालकका मुखमा म त अहिलेसम्म मेरो मेरोको भावनामा बाँधिकी थिएँ सारा ब्रजमण्डल मेरो गौमाता मेरा गोपियहरू मेरा गोपालहरू मेरा सारा गोरस गोधन मेरो यस्तो मेरो मेरो अहम ममाजेश्वरस अखिल पार्सी गोप्योपा सहगोधनामताबद्ध मे इत। मेरो धारणा जसको मायाले भन्न पुगो त्यस्ता मायाका स्वामी हे प्रभु कृपा गर्नुहोस् मलाई समेटिदिनुहोस् र मेरो ममताबद्ध भावनालाई म सबकुछ हजुरको हो भन्ने बोध गर्न सकौँ भगवान् भनेर रुँदै जो सदा माताले प्रभुलाई पुकार्नु भयो त्यतिकै म भगवान्ले मुख बन्द गर्नुभयो अरू केही पनि छैन त्यहाँ ऊ यो आफ्ना काखमा सधैँ खेल्ने गोपाल उही झोलुङ्गामा झोल्ने गोपाल हुनुहुन्छ त्यहाँ अरू कुनै दृश्यै छैन अब मुख बन्द गरेपछि